कालज नेीतर सविशेष प्रस्तुति आजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज रात केवल एक प्रहर बाकी तीन प्रहर को अंतिम असर बाकी पश्चिम में पुगे एकली चांदनी मेरे भर बाकी रात को गीत ताराहरू था तारा बा अब रहा तिमी छछू रो रेपी साहित्य में मुक्तक प्रवेश दिने कवि भीमदर्शन रोक्का को जन्मदिनको पूर्व संध्यामा उनलाई सम्झना गर्दै आजको यो कार्यक्रम शुभारम्भ सहित। आज विक्रम सम्बद् दुई हजार छ आजका दिन नेपालमा सर्वसाधारणले सिनेमा हलमा टिकट काटेर फिल्म हेर्ने मौका वा अधिकार पाएका थिए यस दिनलाई पहिले पहिले चलचित्र दिवस भनेर पनि मनाइन्थ्यो आजको कार्यक्रम चलचित्र दिवसका रूपमा विशेष रहनेछ कार्यक्रममा यहाँहरू सबैलाई शालीन अभिवादन प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा यो प्रस्तुता प्रकाशीको आज हामी नेपाली चलचित्रको विकासक्रम र नेपालमा चलचित्र कसरी प्रवेश भयो यसबारे चर्चा गर्नेछौ र चलचित्रका गीतहरु सुन्नेछौ तर काञ्ची फिल्मबाट एउटा गीत प्रस्तुत गर्नेछौ आज जन्मदिन परेकी गायिका सुकमित गुरूङलाई जन्मदिनको लाख लाख शुव कामना सहित सुकमित गुरूङ र प्रकाश श्रेष्ठले गोपाल इन्जुनको शब्द र संगीतमा गाएको काञ्ची चलचित्रको यो गीतबाट श्री सम्बत उन्नाइस सय उनासाठीको डिसेम्बर तेह्र तारीकका दिन भारतको बाइसौं राज्य सिक्किमको ग्यान्तोकमा पिता पासाङ छिरिङ लेप्चा र आमा आङ्बुई कार्थकका छोरीका रूपमा जन्मेकी सुकमित गुरूङले नेपाली सुगम संगीतमा प्रकाश गुरूङको शब्द र संगीतमा सुनचाँदी भन्दा महँगो यो ज्यानलाई गीतबाट इस्वी सम्बन्ध उन्नाइस सय एकासीबाट गायनमा प्रवेश गरेकी थिइन् भने उनले पहिलोपटक चलचित्र काञ्चीमा यो गीत गाएकी थिइन् सुक गुरूङलाई शुभकामना व्यक्त गर्दै अब चलचित्रका बारेका यी केही कथा अकथामा केन्द्रित नेपालमा चलचित्रको विकास पछि मात्र भयो राणाहरूले सिंह दरबारमा उन्नाइस सालको हारिमा भद्रकालीनी आयो रे भन्ने सिनेमा देखाएपछि जनसाधारणका लागि विक्रम सम्वत दुई हजार छ साल मात्र जनताले सिनेमा हेर्ने मौका पाए संस्कृतिविद सत्यमोहन जोशीलाई सिंहदरबारको नाचघरमा पर्दा राखेर हेरिएको सिनेमाको अहिले पनि सम्झना छ राणा परिवारले सो चलचित्र हेरिसकेपछि सरकारी जागिरदार र साहु महाजनलाई पनि देखाउनु भनी ऊर्दी जारी गरियो निजामती तर्फ डिठा र खरदारसम्म तथा सैनिकतर्फ लपटनसम्मलाई सिनेमा हेर्न बोलाइएको थियो त्यस्तो निरन्तरता पछिसम्म रहयो त्यसपछिका वर्षमा राणाजीहरूले नेपाल वित्याएका ब्ल्याक एण्ड व्हाइट सिनेमा हेर्न निजामती सेना र साहु महाजनले मात्र मौका पाएका थिए विक्रम सम्बत उन्नाइस सय नब्बेपछि हालको विशाल बजार रहेको स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न भनेर सभागृह बनाउन लगाए पछि मोहन शमशेरले त्यसलाई काठमाण्डु सिनेमा घर भनी नामाकरण गरे त्यस सिनेमा घरमा हरेक बुधबारका दिन महिलालाई मात्र सिनेमा हेर्न दिइन्थ्यो दुई सालको प्रजातन्त्रपछि त्यो चलन हटाइयो तीनताका सिनेमाको रील भारतको बंगाल मोशन पिक्चर एसोसिएशन मार्फत नेपाल ल्याइन्थ्यो 2009 हजार नौ सालमा तत्कालीन गृह विभागले गोर्खापत्रमा सूचना प्रकाशित गरी सिनेमा घर भाड़ामा लिन चाहनेसँग प्रस्ताव माग गर्यो मीर सुब्बा दयाराम भक्त माध्यमा र काजी कृष्णलाल चित्रकारलाई सिनेमा घर जिम्मा लगाइयो उनान्से वर्षका लागि जिम्मा पाएपछि सिनेमा घरको नाम जनसेवा सिनेमा हल भनी परिवर्तन गरियो त्यसपछि सो हलमा बलकोनी नयाँ प्रोजेक्टर र आरामदायी सीट थपियो तीनताका धार्मिक सिनेमा बढ़ी चल्थ्यो पछि मीर सुब्बा र काजी काजीबीच मनमोटा भएपछि मीर सुब्बा माथिमाले तीन लाख रूपियाँ दिएर सो हल एकलौटी बनाउनुभयो दरबारको सचिव पद खोसिएपछि रियल स्टेट व्यवसायमा संलग्न स्वर्गीय माथिमाले एक पत्रिकासंघ कुराकानीका बारे दुई हजार नयाँ सड़क क्षेत्रमा रोपनीको तीन हजार रूपियाँका दरले जग्गा किनबेच हुने गरेको बताएका थिए यो सिनेमा हल एउटा अंग्रेजी चलचित्र मिशन अफ ड्यान्जर नामक चलचित्र चलिरहेको बेला त्यही हल कि साउनीलाई लामु अमात्यलाई सिनेमा हल अगाडि एकजाले धक्का दिएको विवादमा भीड़ बढ़ेपछि हलवालाले भित्र मान्छे मार्न लाग्यो भनेर होहल्ला चलाइयो लगत्तै त्यो झड्यालाई छोड़ियो सोही दिन सात बजे एउटा भीड़ सिनेमा हलमा आई तोड़फोड़ गर्यो भदौ सताइस गते राति भीड़ आएर हलमा मटितेल हालेर आगो लगाइदियो दुई हजार अठार सालको यो घटनापछि जनसेवा हल सरकारबाट अधिग्रहण गरेर त्यहाँ विशाल बजार स्थापना गरियो यो नेपालमा स्थापना भएको पहिलो सिनेमा हल हो जसको अब यहाँ कुनै इतिहास छैन आज हामी कार्यक्रम आरम्भ गर्छौ नेपालमा बनेको पहिलो चलचित्रको यह गीतवाट शब्द मवीवी शाह संगीत जयदेव स्वर लदा मंगेशकर गीतकार मवी शाहको शब्द जयदेवको संगीतमा तिमीलाई लाख लाख शुभकामना लता मंगेशकरको स्वरमा भारतको इन्दौरमा जन्मिएकी लता मंगेशकर पण्डित दिनाथ मंगेशकरकी जेठी छोरी हुन् भने उनले चलचित्र महलमा खेमचन्द प्रकाश नेपालीको संगीतमा गाउन शुरू गरेकी थिइन् खेमचन्द प्रकाशलाई नेपाली उपनाम नेपालकै दरबारमा संगीत शाखामा काम गर्दा दिइएको हो उनी विकानेर दरबार र नेपालको राजदरबारसँग संगीत शिक्षकका रूपमा सम्बन्ध थिए उनको संगीतमा लता मंगेशकरले हिन्दी चलचित्रमा पहिलोपटक पार्श्व गायिकाको रूपमा प्रवेश गरेकी थिइन् यो चलचित्र हामीले सुमनाञ्जली फिल्मसद्वारा निर्मित बीएस थापाद्वारा निर्देशित चलचित्रबाट लिएका थियौं यसका निर्माता नर राणा र रा डा जोगेन्द्र झा थिए यो लगभग लगभग नौ लाख रूपियाँमा यो चलचित्र पूरा भएको थियो तर यसको शुरूआत बजेट जमा 5 लाख रुपियाँमा सुरु भएको थियो यो चलचित्रका निम्ति नायकका रूपमा भानु कुमार राणालाई चयन गरिएको थियो उनी अलि नर्भस बेकडाउन हुने र नायिकाको अगाडि लजाउने भएका कारणले यही चलचित्रमा गीत गाउन गएका सीपिलोनी जो त्यति बेला भन्सारमा अधिकृत थिए उनलाई चलचित्रमा नायकका रूपमा लिइएको थियो र यही चलचित्रबाट सीपी लोहनी र चलचित्री नायिका माला सिन्हाको वैवाहिक जीवन सम्पन्न भयो यो थियो चलचित्र माइती घरको गीत अब हामी नेपालमा बनेका चलचित्र हलका बारेमा कुराकानी गर्नेछौ दुई हजार अठार साल भदौ सताइस गते जनसेवा हल आगो लागि भएपछि तत्कालीन राजा महेन्द्र बेल ग्रेडबाट फर्कदा एयरपोर्टमा कसैले सोचिनेमा हल जलेको जानकारी दिएपछि महेन्द्रले आफ्नो गाड़ी नयाँ सड़कतर्फ मोड्न लगाए हल जलेको दृश्य उनले हेरेर दरबारतर्फ लागे पछि पशुपति कोइरालाको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो तर समितिको प्रतिवेदन नै सार्वजनिक गरिएन सरकारले त्यसै बीचमा सो हलले चिएको नौरोपनी जग्गा अधिकरण गर्यो मिर सुब्बा माथेमाले त्यो सिनेमा हलमा गरेको लगानी सबै गुमाउनुका साथै दरबारको सचिवको जागिर समेत गुमाउनु पर्यो दुई हजार सत्र साल पुष एक गतेको शाहीको घटनाप्रति रिझाएका राजनीतिक दलका कार्यकर्ताले सोहल हल जलाएको हुन सक्ने अनुमान चाहिँ गरिएको थियो तर त्यसबारे कुनै स्पष्ट जानकारी पछि पनि आएन त्यति नै बेला थापाथलीको उकालोमा मुन नामक सिनेमा घर पनि खोलिएको थियो जहाँ अहिले सेन्ट नामक कलेज स्थापना भएको छ मुन लाइट हलमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले सम्बोधन गर्दै गर्दा नै उनलाई त्यहाँबाट प्रहरले गिरफ्तार गरेर सिंहदरबारको बिलियड हलतर्फ लगेको कुरा बीपी कोइरालाले आफ्नो संस्मरण पनि लेखेका छन् त्यसपछि अर्को हलको चर्चा गर्न सकिन्छ सा। जुन अहिले पनि काठमाण्डुमा देखिन्छ त्यो हो रानी पोखरीको छेउमा रहेको विश्वज्योति सिनेमा हल यो सिनेमा हल लीला शमशेरले निर्माण गरेका हुन् यो सिनेमा हलको उद्घाटनका बेला कवि एवं साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि उपस्थित थिए हलको नाम के राख्ने भनेर रा प्रश्न उठ्दा महाकवि देवकोटाले विश्वज्योति भनेर उद्घोषण गरेका थिए र महाकवि देवकोटाकै सल्लाह मुताबिक त्यस हलको नाम विश्वज्योति राखियो भने जय नेपाल सिनेमा हलको नाम कवि एवं नाटककार बालकृष्ण शर्माको सल्लाहमा जय नेपाल राखिएको थियो बालकृष्ण शर्मा बेला बेलामा चलचित्रका सिनेमा घर भनेको साइनवोर्ड नभएका विश्वविद्यालय हुन् भनेर भन्ने गर्थे र सिनेमा हलबाट धेरै कुरा सिक्न सकिन्छ भन्थे तर हामीका ठूलाठूला सिनेमा हलका कारण धेरै नेपालीले हिन्दी सिक्न सक्ने नृत्य सिक्न सक्ने र फेसन सिक्न सक्ने कुरा परिकल्पना गर्न सकिन्छ आजका चर्चित बलिउडका नायक अमिताभ बच्चनले काठमाडौँकै सिनेमा हलमा देवानन्द र दिलीप कुमारका राम्रा, राम्रा सिनेमा हेरेको कुरा पनि उनले आफ्नो ट्वीटरमा मेन्शन गरेका छन् भने दिलीप कुमारका दुई चलचित्र आन र शहीद उनले काठमाण्डुकै हलमा हेरेको कुरा आफ्नो सम्झनामा शेयर गरेका छन् जतिबेला उनी भारतीय राजदावासका प्रमुख महाराज रसकृष्ण गोत्राको निम्तामा काठमाण्डु आएका थियन्त्र आजको चर्चा सिनेमाकै बारेमा र सिनेमा हलकै बारेमा अब नेपालबाट बनेको प्रचार प्रसार डिभिजन निर्देशन मन्त्रालयले बनाएको तेस्रो श्यामश्वेत चलचित्र परिवर्तनबाट नारायण गोपाल मिरा ठाकुरको स्वरमा यो गीत चेतन कार्कीको शब्द भीवलसाराको संगीत फोरी टु सायको बासको छोरो तामा बेतनेरीलाई सोल्टी भने मै बुढोलाई मामा मै मामा बहिनीको दायाँ छ भने रोधीघरा दाना छ भने भन्ने मात्रै माया ठुलो बहिनीकोनी हाल्यो अम्जु रहे दाना भाइ झरेको हुने ल्याउलीमा जस्तो मछु राने भेटनीको दाया सोर सम्राट नारायण गोपालको यो उत्सव धर्मी गीत मीरा ठाकुरका साथमा मीरा ठाकुर पछि वैवाहिक जीवनपछि मीरा राणा भइन् र यो युगल गीतलाई संगीत दिएका थिए भी बलसारा पार्सी परिवारमा जन्मेका भी बलसारा र नेपाली चलचित्र परिवर्तनमा सशक्त संगीत दिएका थिए भने नेपालमा चलचित्र निर्माणको शुरूआतकालमा बम्बईबाट आएका चलचित्र निर्देशक हिरा सिंह खत्रीले बनाएका आमा हिज आज भोलि र परिवर्तन मध्ये साङ्गीतिक रूपले परिवर्तन एउटा महत्वपूर्ण चलचित्र मानिन्छ जुन चलचित्र जनादन समको चेतना नामक नाटकमा आधारित थियो र यसित्रमा अभिनय गर्नेमा नायक मित्रलाल शर्मा यज्ञनाथ घिमिरे र पहिलो पटक यसमा कलाकार निरसाले पनि अभिनय गरेका थिए र नायिका सुषमा शाहीले पनि अभिनय गरेकी थिइन् भने निता थापा पनि यसमा सहभागी थिए परिवर्तनको कुरा गर्ने बित्तिकै परिवर्तन चलचित्र बन्दासम्म नेपालमा चलचित्रको व्यावसायिक रूप देखिएको थिएन तर यसभन्दा अगाडि नै निजी क्षेत्रबाट माइतीघर चलचित्र बनिसकेपछि पनि करिब करिब धेरै वर्षसम्म नेपाली चलचित्रको प्राइभेट सेक्टरमा लगानी नबढ़नुको प्रमुख कारण कर सुविधाको हक नभएको कारणले चलचित्र बन्न सकेको थिएन भने दुई हजार उनाचालिस सालमा तीनवटा ब्यानर एकैपटक देखा परे त्यसमध्ये दे पहिलो हेम्स एक्सपेरिमेन्टल मुभीज जसले आदर्श नारी बनायो त्रिओम प्रडक्सन जसले कांची नामक चलचित्र बनायो र अर्को सुजाता फिल्मस जसले चरेन्द्र शमशेर राणा लगायत धेरै निर्माताको लगानीमा जुनी नामक सिनेमा बनायो तर नेपालमा चलचित्र विकासका निम्ति सरकारी तौरबाट शाही नेपाल चलचित्र संस्थान स्थापना भयो दुई हजार सालमा र दुई हजार तीसको हरेमा प्रकाश थापाको निर्देशनमा मनको बाँध नामक चलचित्र बन्यो मनको बाँधका लागि धेरै कलाकारहरूले संगीत निर्देशकको निम्ति निवेदन दिए वा प्रतिस्पर्धामा लडे त्यसमध्येमा दुई कलाकार नारायण गोपाल र बच्चो कैलाश प्रतिस्पर्धामा थिए भने संगीत निर्देशनको काम पाए र नातीकाजी शिवशंकर निम्ति मौका पाये अमर गुरूंग मन को, का को, को का का बात चलचित्र नातीजी शिवशंकर संगीत में किरण खरल को शब्द में पार्श्व गायक का रूप में बच्चो कैलाश देखापरी फिल्म गीत छो कैलाश को स्वर में अजय हामी बाँच्नु पर्छ यो आहानी रो हजुर मेरो मन्द छुमा तिम्रो छेउ कुमेरो ध कुमेरनति मिला शुभका मन मिलाइ जीवन हो यो जीवनमा धेरै खप्नु परिजी त धिरो छुपलो बस्नु पर्छ विर छ तेमे तिमी खुसी जाउ तिमसी खुल छ हृदय भरि कुमेरो कैराज किसुर चलचित्र मनको मार्फतबाट हामीले साभार गर्यौं हामीलाई ट्विटरमा सेकेण्ड एनिभर्सरी ह्याज डब्ल्यूआरएसले मेन्सन गर्नुभएको छ उज्यालोमा अजर अमर गीतहरूसँग प्रकाश दाजुलाई सुन्दै भनेर त्यसै गरी सौर सिगदेल लेख्नुहुन्छ बैनीको दया छ भने रोधी घर दाई नाचे नभने यो गीतले छुट्टै मजा दिन्छ नाचौं नाचौं लाग्ने त्यसै गरी विनोद दाहाल लेख्नुहुन्छ धेरैले चलचित्रमा प्रस्तुत भएपछि सुगम संगीतलाई सुगम संगीतको रूपमा नभई चलचित्र संगीतका रूपमा मात्र लिन्छन् शजी मेन्सन गर्नुहुन्छ बैनीको दया छ भने आहा कस्तो चटपटे गीत भनेर दिवाकर खड्गाले पनि मेन्शन गर्नुभएको छ वहाँ नेपाली चलचित्र जगतका प्रथम बाल कलाकार हुनुहुन्छ गायक संगीतकार कार्यक्रम संयोजक दिवाकर खड्गा जो यस कार्यक्रमका नियमित सहयोगी र शुभेच्छुक पनि हुनुहुन्छ कस्तो संयोग आज मैले आफ्ना छोरीहरूलाई सिनेमा हलमा धेरै समयपछि सिनेमा देखाउन लगेको थिए एन रिमाल गाई पंक्तिसँगै पवन पौडेल एमएल लेख्नुहुन्छ कार्यक्रमको समयका बारेमा र सागर पौडेल किशोर चापागा इलामे र अन्य धेरै मित्रहरूले आजको कार्यक्रमप्रति शुभेच्छा व्यक्त गर्नुभएको छ भने फेसबुकमा हामीलाई धेरै मित्रहरूले चलचित्र दिवसको यस विशेष कार्यक्रमका प्रति आफ्नो जिज्ञासा र सुझाव पनि राख्नु भएको छ भवानी प्रसाई त्यसै गरी सुकु सुतिहार लेख्नुहुन्छ सुनिराख्या छु प्रकाश दाई सुप्रसिद्ध गायिका लता मंगेशकरज्यूले नेपाली चलचित्रमा गाउनु भएको रहेछ आजै मात्र थाहा भयो जानकारीको लागि धन्यवाद विकास आर कञ्चाकार लेख्नुहुन्छ आजको विशेष श्रृंखलामा चलचित्र सिन्दुरको नारायण गोपाल र तारादेवीको स्वरको गीत सुन्न इच्छुक छु भनेर रा। राजेश्वर उदयजीले परिवर्तन फिल्ममा नारायण गोपालको जितले गर्दा उनले गाएको एउटा विशेष गीत बुझ्नै सकेनौ तिमीले आँखाको भाखाको कुरा गर्नुभएको छ यो गीतको ठाउँमा हामीले हा बहिनीको दया छ भन्ने बजेको यसलाई चलचित्र श्रृंखलाको अर्को भागमा प्रस्तुत गर्ने नै छौ चा। राजेश्वर उदयजी लेख्नुहुन्छ प्रेमदोज प्रधानको स्वरको नमान लाज यसरी गीत सुन्न पाइन्छ कि बडो विग्रताका साथ प्रतिक्षारत छु जीवनदायी यी गीतहरू सुनेपछि पक्कै म ठिक पनि हुनेछु उहाँ अस्वस्थ हुनुभएको खबर प्राप्त भएको छ हामी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं नेपाली चलचित्रमा पार्श्व गायकका रूपमा एकै पटक मात्र चलचित्रमा गाउन आइपुगेका गायक हुन् मानिकरत्न स्थापित नेपालबाट बनेको पहिलो रंगीन चलचित्र कुमारी जसमा संगीत शिवशंकर चन्द्रा शर्माको रहयो र शब्द किरण खरेलको प्रेम बहादुर बस्नेतद्वारा निर्देशित कुमारी नेपालको कु पहिलो रंगीन चलचित्र जसलाई कोड्याक इस्टम्यान कलरमा साई नेपाल चलचित्र संस्थानले प्रस्तुत गरेको थियो भने विजय मल्लको उपन्यास कुमारी शोभामा आधारित यस चलचित्रमा केसी, चैती देवी सिंह गौतम रत्न तुलाद आनन्द थापा लक्ष्मी श्रेष्ठले अभिनय गरेका थिए मानिक रत्नको आवाज यस चलचित्र हामी साभार गर्न सक्छौ सानो जीवनमा कुनै बसन्त मानिक रत्नको स्वर हामीले साभार गर्यौं पहिलो रंगीन चलचित्र कुमारीबाट कुमारी प्रसिद्ध उपन्यासकार एवं नाटककार विजय मल्लको कृतिबाट साभार गरिएको थियो कार्यक्रममा गीत प्रसारण हुँदै गर्दा प्राविधिक मित्र शशीन्द्र गौतम र मेरा बीचमा सानो चर्चा चल्यो के यी सबै गीतहरू भारतमै रेकर्ड भएका हुन् त भन्ने उहाँको प्रश्न रह्यो र यसको रेकर्डिङको शैलीका बारेमा पनि जानकारी राख्नुभयो नेपाली चलचित्र आमा परिवर्तन हिजाजा भोलि कान्छी मायाप्रीति यी धेरै चलचित्रका गीतहरू भारतको कोलकातामा रेकर्ड भए र कोलकातामा रेकर्ड गर्दा कतिपय फिल्मका लागि वाध्य वादक नेपालबाट पनि लिएर गएको इतिहास पाइन्छ जसमध्ये गायक झलकमान त्यसै मादल वादक प्रेमदेव गिरी बाँसुरी वादक प्रेमाणा अवतारी यी धेरै कलाकारहरूसँगै गएको पाइन्छ तर बम्बईमा गीत रेकर्ड गर्ने बेला यो निकै मुस्किलको काम हुन्थ्यो र वाध्य वादकहरू लाने आँट कसैले पनि गर्दैनथे खर्च निकै पर्थ्यो तर नेपाली चलचित्र दिदी फिल्मको गीत रेकर्डिङ गर्न जाँदा दिव्य हालिङले सबै गायक गायिका वाध्य नेपालबाटै लगेका थिए किनकि उनी चाहन्थे यसमा शुद्ध नेपालीपन आओस यद्यपि बम्बईमा नेपाली चलचित्रहरू सिन्दूर जीवन रेखा मनको बाँध कुमारी कन्यादान सन्तान साइनो लाहुरे कुसुमे रूमाल बाँसुरी धेरै चलचित्रका गीत रेकर्ड भएका छनृ भने नेपालमा रेकर्डिङ हुँदा के राम्रा चलचित्रका पनि भएका छन् जसमध्ये झुमा नेपालमै रेकर्डिङ भएको गीत मानिन्छ जसका लागि प्रदीप उदयले रेकर्डिङको जिम्मा सम्हालेका थिए भने माया शान्तिदीप पनि नेपालमै रेकर्डिङ भएका हुन् र अहिले हालसालका धेरै चलचित्र गीत नेपालमै रेकर्डिङ हुने गर्छन् तर बम्बईमा रेकर्डिङ हुँदाको समस्या के छ भने यहाँबाट गायक गायिका मात्र जान सक्छन् र संगीतकार र गीतकार मात्रै तर वाध्य बम्बईबाटै हायर गर्नुपर्थ्यो चलचित्रको गीत रेकर्डिङमा संगीतकार गायक गायिका बाहेक अर्को एउटा पक्ष पनि हुन्छ त्यो हो म्यासेन्जर म्यासेन्जरको काम के हुन्छ भने उसले बम्बईमा रहेका सम्पूर्ण वादे वादकलाई संगीतकारसँग भेटाइदिने र रिहर्सलको व्यवस्था मिलाउने र म्यासेन्जरलाई भेटेपछि सबै काम सम्पन्न हुन्थ्यो र म्यासेन्जरले नै त्यो गीतको संगीत संयोजन गर्ने संयोजकलाई पनि खोज्थ्यो यहाँबाट गएका संगीतकारले कहाँ कहाँ के के बाधा राख्ने सबै तारझाम मिलाएको हुँदैन त्यसलाई संगीत संयोजकले व्यवस्थापन गर्थे जसमध्ये अम्बर गुरूङको धेरै गीतमा संगीत संयोजन बम्बईमा रहेका मनोर सिंहले पनि गरेका छन् मनोर सिंहले नेपाली संगीतकार रंजित गजमेर सम्भुजित बासकोटा शक्ति बल्लभका संगीतहरूमा पनि एरेन्ज गरेका छन् भने अर्का दुई एरेन्जरहरूमा चाहिँ उत्तम सिंह र अनिल चटर्जी नोवेल घोष पनि पर्दछन् यिनीहरूले नेपाली गीतमा पनि एरेन्ज गरेका छन् र मेरै चलचित्र पृथ्वीमा पनि उत्तम सिंहले एरेन्जमेण्ट गरेका छन् यी धेरै इतिहाससँग जोड़िएको कुराकानी गर्दै गर्दा नेपालमा बनेका चलचित्रहरू नेपालमै रेकर्डिङ हुन थालेको समयदेखि केही प्राविधिकहरूले पनि आफ्नो क्षमता देखाउन पाएका छन् यो पनि एउटा कार्यक्रमका बारेमा हामीलाई राजेश्वर उदय सुशीला सिलवाल अनन्त कटवाल लगायत पचासौं साथीहरूले टिप्पणी व्यक्त गर्नुभएको छ निर्विक जंग रायमाझी बनिपाबाट लेख्नुहुन्छ आहा आज चलचित्रका गीतहरूको साथमा प्रकाश दाजुको स्वर कार्यक्रम रोचक जानकारीमूलक र अविस्मरणीय नै रहनेछ अमरदीप श्रेष्ठले पनि पुरान नेपाली चलचित्रका गीतहरू विशेष हुन्छन् भनेर लेख्नुभएको छ भने कवि मुरारी सिगदेवले आज विशेष हुने नै भयो किरण प्रधानको लाखौं आँखा नारायण गोपालको बुझ्नै सकिन छोरीको जन्म सुन्न पाइन्छ कि वर्तमान परिस्थितिलाई सम्बोधन हुने आशा गर्दछु भनेर लेख्नु भएको छ अनन्त कटवालले आउधाबीबाट लेख्नुभएको छ आजको अजर अमर गीतहरूको दुई सय विशेष श्रलामा चलचित्र गीतमा समर्पित कार्यक्रममा सम्पूर्ण चलचित्र क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु हुने चलचित्रकर्मीप्रति बधाई तथा शुभकामना साथै प्रकाश साइमी दाईबाट निर्देशित चलचित्र पृथ्वी सिमानाका कुनै गीतहरू सुन्न पाए आभारी हुने थिइं भनेर उहाँले लेख्नुभएको छ अनन्त जी म त अहिले चलचित्रको इतिहासको एउटा पाटोमा मात्रै चर्चा गर्दैछु मेरो पाटो त धेरै पछि मात्र शुरू हुन्छ यहाँले जिज्ञासा राख्नु धेरै धेरै धन्यवाद कुनै दिन यस्तै कुनै कार्यक्रम बन्यो भने अवश्य पनि प्रस्तुत गर्नेछु सुशीला सिलवालले लेख्नु भएको छ चलचित्र दिवसको उपलक्ष्यमा सम्पूर्ण चलचित्रकर्मीप्रति हार्दिक शुभकामना आज मलाई चलचित्र काञ्चीबाट अन्न लामाले गाउनुभएको गीत सुन्न मन लागिरहेको छ सा, मिलेसम्म बजाइदिनुहोला भनेर भन्नुभएको छ सा। शशेन्द्रजीले साथ दिनुभयो भने अवश्य पनि यहाँले कान्छी फिल्मबाट कला, -कला सुन्न पाउनुहुनेछ तर यति बेला हामीसँग एउटा गीत छ चलचित्र आदर्श नारीबाट आदर्श नारी हेम्स एक्सपेरिमेन्टल मुभीजबाट बनेको पहिलो चलचित्र हो यसमा संगीत गर्ने संगीत निर्देशकले एउटै मात्र फिल्ममा संगीत गर्नुभयो यही फिल्ममा ती संगीतकार हुन् मदन परियार यो चलचित्रको गीतहरू कलकत्तामा रेकर्ड भयो यसका गीतकार हुन् मनोज लामा हेम लामाले आफ्ना सुपुत्र विजय लामालाई नायक र अंशुमाला शाही जो अहिले फिल्म क्षेत्रमा हुनुहुन्न टीभी कर्मी विजय कुमार पाण्डेसँग उहाँको वैवाहिक जीवनपछि उहाँले चलचित्र छोड़नुभयो अंशुमाला शाही नायिका भएको यो चलचित्रमा अंशुमालाका लागि तारा थापाले गाउनु भएको यो गीत प्रस्तुत छ मेहुदे de... चलचित्र दिवसको उपलक्ष्यमा तयार पारिएको यो विशेष कार्यक्रम आजलाई यति नै भोलि गीतकार जसोजन प्यासीको जन्मदिन र पर्सी गायिका दिलमाया खातीको जन्मदिन र दुवैको विशेष सन्दर्भ भोलि रहनेछ आज चलचित्र दिवसको उपलक्ष्यमा कार्यक्रमको अन्त्यमा एउटा गीत निजी क्षेत्र निर्माणमा आएको पहिलो चलचित्र जूनी जसलाई शरद पालेकरले निर्देशन गरेका थिए सुरेश कुमारले संगीत गरेका थिए भने पहिलोपटक गायिका सुषमा श्रेष्ठले वीरगंजका गायक बीके शाही जसका बारेमा गायक विधान श्रेष्ठले सोध्नु भएको थियो बीके शही कहाँ छन् भनेर बीके शाई अहिले बम्बईमा छन् उनले नेपाली फिल्म जुनीका लागि गीत गाएका थिए यही गीतसँग आज हामी शशेन्द्र गौतम र म विदा हुन्छ जजा इदिन्चु मनदा